पश्चिम कीर्तनामा कार्यरत सैनिकका परिवार आतंकित सैनिक कर्मचारीहरूलाई व्यापक यातना दिएको स्रोतको भनाई अनुसन्धानका नाममा सैनिकका घरमा समेत खान तलासी अनुसन्धानमा छ सय छब्बीस बाल बालिकामा गरेको परीक्षणमा सत्र जनामा कड़ा कुपोषण मध्यम खाली कुपोषण दर बाल उच्च असुरक्षाका कारण बढी मालिका यातायात प्रहरीको सुरक्षा घेरामा टिकट बिक्री गर्दै सुदूरपश्चिम यातायात पक्षधरले सिन्डिकेट लादेर अवरोध पुर्याएको आरोप र पहिरोले हिँड्ने बाटो भत्किएपछि बजाङका दौली चोरा सुरमाका स्थानीयको हत्केलामा ज्यान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 जिला कृषि विवास कार्यालय डुरा को साई सहकारी सीचाई, तथा प्लास्टिक पोखरी निर्माण कोवेदन पेश करने संबंधी अत्यंत जरूरी सूचना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 सम्पर्क गर्न हुन जानकारी गराइन्छ जिल्ला कृषि विकास कार्यालय डरलडुरा सम्पर्क नम्बर शून्य छ्यानब्बे चार दस एक सय उनासी प्रभावकारी सूचनाइरहेको हवलदार गणेश बहादुर घरमा नआएको पच्चीस दिन भयो परिवार स्रोतका अनुसार फोनमा पनि सम्पर्क नभएको बीस दिन पुगिसक्यो यसरी सम्पर्कमै नआउँदा उनको परिवार चिन्तित बनेको छ दिपाली सिलगढ़ी नगरपालिका साथ कुमारीकोटमा रहेको घरमा बिहिबार राति अकस्मात सेना र प्रहरीको टोली आएर खान तलासी गरेपछि परिवार झनै आतंकित बनेको छ खै हतियार हराएको र त्यसको अनुसन्धानका लागि थुनामा राखेको भन्ने सुनिन्छ कठायत श्रीमती उत्तमा कठायतले भनिन् थुनामा कुटपिट र यातना दिएको भन्ने पनि सुनिन्छ यस्ता कुराले सुर्ता लागिरहन्छ घरमा पनि आउन थाले अब त डर लाग्न थाल्यो उनको घरमा श्रीमती उत्तमा उत्तमा कि भाउजू र चार जना बालबालिका मात्रै रहेका छन् केही अवस्थामा अबै राति आएका सेना प्रहरले घर गर खानतलासी गर्दा आफन्त समेत बोलाउन नदिएको परिवार श्रोतले बताएको छ त्यसमा अठार बीस जना सैनिक र चारजना पुलिस थिए पुलिस मध्ये एक महिला थिइन् उत्तमाकी भाउजो चन्द्राले भनिन् गेट भित्र पसेर खोज तलास पार्न थाले हाले केही आफन्त बोलाउँछु त्यसपछि गर्नुहोला भन्दा पनि मानेनन् उल्टै धेरै हल्लाखल्डा नगर्नुहोस् अरुलाई थाहा दिने काम नगरेकै राम्रो त्यसैले धेरै हल्ला नहोस् भनेर राति आएका हौं भनेको कठायत कि श्रीमती उत्तमाले बताइन् ओछ्यानमा सुतेका बच्चाहरूलाई समेत जड्याम झुडुम उठाएर ओछ्यान खान तलासी गरे उनले भनिन् अन्तमा उनलाई एक पत्रमा दस्तखत गराएर गएको उनले बताइन् घरभित्रका सबै सामान खोतल खातल पारेपछि बाहिर राखिएको बालुवा पनि उधिनेर हेरिएको थियो अन्तमा जाने बेला सो टुलीले सफाएको प्रमाणपत्र कठाइत पत्नी उत्तमालाई दस्तखत गराई थमाएर गएको थियो त्यो पेत्रमा लेखिएको छ विशेष कारणवश मेरो आफ्नै रहवरमा खान तलासी भएको र खान तलासी पश्चात मेरो सम्पूर्ण सरसामानहरू साबुत हालतमा रहेको छ खानतलासी टोलीले कुनै हानी नोक्सानी वा क्षति नपुर्याएको भनी यो सफाई पत्रमा हस्ताक्षर गर्दछु पछि कुनै किसिमको ओजूर बाजूर गर्ने छैन गरेमा यसै पत्रका आधारमा उजूर खारेज हुनेछ त्यस पत्रमा जसमा खानतलाशीमा खटिने अधिकारीका रूपमा गरूण दल गणका सहसेन प्रेम भोगटीले दस्तखत गरेका छन् टोली गएपछि आफू रातभर सुत्न नसकेको परिवारका सदस्यले बताए फेरी शुक्रवार बिहान अर्को किसिम को हल्ला बाहर आउन थालियो जसले कठायित परिवार थप तनाव में पार्थ पुरे गांवभरी का मं उन घरमा थोप्रिए एक महीना हुआ सको न त भेट कर पाई न कूरा ग नठायत के पत्नी उत्तम भल्टे अनेक किम का हल्ला आंसन् कसरी मन बुझाऊ तेपछ कठायित परिवार भेट न पाईनी आशा बोक प्रीर्तना हेडक्वाटर को पुग्यो गेट नायक राजेन्द्र केशी लगायत सैनिक कर्मचारी थे सीले बुझ्छु भनेर प्रतिक्रिया दिए केही समय कुरेपछि कठायत परिवार सामु आएर माथिको आदेश आज नमिल्ने भन्ने आयो प्रतिक्रिया दिए त्यसपछि एकपटक श्रीमतीलाई आधा मिनट मात्रै फोनमा कुरा गर्दिन भनेर कठायत परिवारले अनुनय गरे त्यो पनि माथिको आदेशबाटै इन्कार भयो कठायत पत्नी उत्तमाले बाइस तेइस दिनदेखि सम्पर्कै नभएको दुखिसो सुनाउँदै पीड़ा पोक्न थालिन् त्यसमा नायक केसीले सबैको यस्तै अवस्था रहेको प्रतिक्रिया दिए आफूले पनि आफ्नो घर रामेसापमा फोन सम्पर्क गर्न नपाएको भन्दै केही समयमा सबै ठिक हुन्छ अनि घर आउनुहुन्छ भनेर ढाडस दिएर फर्काए कठायत परिवार जस्तै अवस्था अन्य सैनिक परिवारको पनि छ हतियार गायक भएको दिन साउन एक्काइस गतिदेखि पीतनाभित्र रहेका गरूड दलगण हवाई सुरक्षा ब्याट्री र पीतनाको कोतखानामा कार्यरत सैनिक जवानहरूलाई कड़ा निगरानीमा राखिएको छ उनीहरूसँग केही दिनदेखि सम्पर्क हुन नसकेको र भेट्न पनि नदिएको सैनिकका परिवारहरूले जनाएका छन् तर ती परिवारहरूको अवस्था आतंकित देखिन्छ उनीहरू सम्पर्क नभएको कुरा समेत खोल्न डराइरहेका छन् यसअघि हतियार गायब प्रकरणपछि निगरानीमै रहेका कञ्चनपुर पिपरैयाका सैनिक दीपक बहादुर खण्डकाको गोलीलागि मृत्यु भएको थियो उनले आफैले गोली हानेर आत्महत्या गरेको सुरक्षा निकायले बताइरहेका छन् उनको सपना निलडामहरू पनि देखिएको पारिवार, पारिवारिक स्रोतले जनाएको छ यससँगै निगरानीमा रहेका भनिएका सैनिक कर्मचारीहरूलाई व्यापक यातना दिइएको श्रोतले जनाएको संचार माध्यममा खबर आएको छ नेपाली सेनाको प्रेटाबाट भएका यी घटनाहरूले मानवाधिकारको चरम उल्लंघन भएको र हरसम्म मानवाधिकारवादी संघ संस्थाहरूले पनि कुनै ध्यान नदिएको आरोप यसै गरी सुदूरपश्चिम किर्तना हेडक्वार्टरबाट हतियार हराएपछि सेनाले त्यसको छानबिनका लागि कोर्ट अफ इन्क्वायारी बोर्ड गठन गर्यो त्यो बोर्डले अनुसन्धानका क्रममा निगरानीमा राखिएका सैनिक कर्मचारीहरूलाई व्यापक यातना दिइरहेको कुरा बाहिर आयो यसै यातनालाई सहन गर्न नसकेर निगरानीमै रहेका सैनिक हवलदार दीपक बहादुर खडकाले आत्महत्या गरेको स्रोतको दावी छ परिवार स्रोतका अनुसार उनको मृत शरीरमा निलडामहरू थिए जुन कड़ा यातनाबाट सिर्जित थिए उनको सबलाई पत्रकार तथा अन्य व्यक्तिहरूलाई हेर्न समेत दिइएको थिएन यसै विषयमा सैनिक प्रवक्ता तारा बहादुर कार्कीसँग प्रतिक्रिया लिदा सेनाले आफ्नो विधि प्रक्रिया अनुसार अनुसन्धान गरेको बताएका थिए उनले नेपाली से सेना आजको युगमा पनि शारीरिक र मानसिक यातनाबाट सत्य कुरा बाहिर निस्कन्छ भन्ने कुरामा विश्वस्त नरहेको बताएका थिए अनुसन्धानका क्रममा सेनाले आधुनिक शैली अप्नाइरहेको उनको तर्क थियो तर अनुसन्धान गर्न गठित बोर्डले भने उनको भनाइको ठ्याक्कै विपरीत शैलीमा काम गरिरहेको निगरानीमा रहेका सैनिक जवानहरूलाई चरम यातना त दिइएको छ नै यो सँगै राज्यको प्रमुख सुरक्षा अंगको अनुसन्धान प्रक्रिया जनहास्यास्पद चर्तीकला समेत देखिन थालेका छन् बोर्डले हराएको हतियारबारे पता लगाउन झामी झाँक्रीको प्रयोग गर्न थालेको छ श्रोतका अनुसार बोर्डले घटना घटेको एक सातापछि किर्तना आसपासका धामी झाँक्रीहरूबाट देउता औतारी हतियार कहाँ हरा हो भनी शोधनी शुरू करो शोधनी कहीं रहस्य बाहर आउन सकेन रहस्य खुल न सक उधामी धमक्याने काम करी मध्य एक धामी वताए दुई दिन लगे शोधनी करे शोधनी कर देवता वन निस्क ती धामी क्रा निस्के उल्टे तीमी कि देवता भर यग नालामुद्रा खोल ताले तीधामीस स्थानीय अन्न दुईजना गिएको थियो देउता शोधनीका क्रममा भित्रै जागिर गर्ने सेनाकै चारजना अन्य थामीलाई पनि राखिएको थियो भित्रै नोकरी गर्ने लामा लामा जुटी टुप्पी भएका अरू पनि थामी रहेछन् उनले भने उनीहरू पहिलेदेखि देउता उतारिरहेका थिए हामीलाई पनि त्यही बसाए त्यसक्रममा चरम यातना दिएर राखिएका चारजनालाई पालै पालो ल्याएर यिनीहरू दोषी हुन् कि होइन भनेर सोधेको उनले बताए उनका अनुसार ती चारैजनाबाट हात ट सलाइन जोड़िएको थियो सबैलाई कठोर यातना दिइएको थियो एक गरी राख्दा उनीहरू पनि प्रभु मेरो सत्य तथ्य बताइदे भनेर हात जोडेर घिड -गी थालेको उनी बताउँछन् त्यसो गर्दा उल्टै पोलिथिन पाइपले उनीहरूलाई पिटेको उनले सुनाए आफ्ना समूहमा रहेका धामीले औतारेका देउताहरूबाट कुनै निकास ननिस्किएपछि एकले यस्ता देउती सेउती केही होइनन् भनेर बालामुद्रा खोल्ने प्रयास गरेको उनले बताए त्यति बेलै अर्काले देउतासँग चल्नुहुन्न भनेपछि ऊ रोक्यो उनले भने त्यस क्रममा एक धामी भित्रै बिरामी भी परेका थिए स्थानीय धामी झाँक्रीबाट कुनै निकास ननिस्किएपछि सेनाले अछामबाट पनि केही धामी झिकाएर देउता ओतार्दै दे सत्य पत्ता लगाउने प्रयास गरिरहेको स्रोतले जनाएको छ यस बाहेक ढोटीका अन्य गाउँ पनि धामी झिकाएका छन् एक टोली डडीलधुराै पुगेर धामी झाँक्री मार्फत सत्य खोज्ने प्रयासमा लागेको स्रोतले बताएको नागरिक दैनिकको अनलाइन संस्करणमा खबर लेखिएको छ डडिल्रामा भर्खडी मात्र शीघ्र कुपोषणको एकीकृत एक व्यवस्थापन कार्यक्रम शुरू भएको छ जिल्लामा कुपोषित बालबालिकाको संख्या उच्च रहेको भन्दै नेपाल सरकारले उक्त कार्यक्रम सुरु गरेको हो शीघ्र कुपोषणको एकीकृत व्यवस्थापन कार्यक्रममा प्राविधिक सहयोग गरिरहेको आसमान नामक गरे सरकारी संस्थाहरूले शुरूआतमा जिल्लाका तीन स्थानमा गरेको कुपोषण परीक्षणमा सत्रजना बालबालिकामा कड़ा कुपोषण देखिएको छ जिल्लाको बगरकोट चमडा र अमरगढ़ी नगर क्षेत्रका गरी छ सय छब्बीस जना बालबालिकामा गरिएको परीक्षणमा छ्याउटेपन अन्तर्गत सत्र जनामा शीघ्र कडा कुपोषण भेटिएको आसमानका जिल्ला संयोजक अनुपम रायले जानकारी दिएका छन् उनका अनुसार परीक्षण गरिएका बालबालिकाहरूमा पैंचालिस जनामा शीघ्र मध्यम कुपोषण रहेको छ जिल्ला जिमा में ख्याटेपना भाग बच्चा पत्ता लगाए उन्नीकोचार एक वर्षसम शीघ्र कुपोषण को एकीकृत व्यवस्थापन कार्यक्रम संचालन में रहने संयोजक रायले जानकारी दामी सरकार को कार्यक्रम में यूनिसेफ को आर्थिक सहायता में प्रावधिक सहयोग कुपोषित बच्चा खोज्छ जि पाँच ठाउँमा स्थापना गरिएका बैरंग उपचार केन्द्रमा उपचार गर्छौं त्यहाँ उपचार सम्भव नभए उप क्षेत्रीय अस्पतालमा पठाउनेछौँ कुपोषित बच्चाहरूको उपचारका लागि जोगबुड़ा अस्पताल देवलदिवीपुर स्वास्थ्य चौकी बगरकोट स्वास्थ्य चौकी नवदुर्गा स्वास्थ्य चौकी र उप अस्पतालमा ओटीसी सेन्टर अर्थात बैरंग उपचार केन्द्र स्थापना गरिएको निमित्त जिल्ला स्वास्थ्य प्रमुख भोजराज भट्टले जानकारी दिएका छन् आसमानका जिल्ला संयोजक रायका अनुसार कडा कुपोषण भएका बच्चाहरूलाई ती केन्द्रहरूमा राखेर रा, तयार पारिएको उपचारात्मक खाना खुवाइनेछ शीघ्र कडा कुपोषण भएका बालबालिकालाई तयार पारिएको उपचारात्मक मा खाना मात्र खुवाइनेछ अन्य कुनै पनि खाना दिइने छैन उनले भने त्यसपछि दुई हप्तामा ती बालबालिकामा भोक जाँच गरिने र त्यसमा पास भएकाहरूलाई उक्त तयारी खाना थप खुवाइनेछ तर भोक जाँचमा फेल भएकाहरूलाई उपचारको लागि अस्पतालमा पठाइनेछ सिक्र कुपोषणको एकीकृत एक व्यवस्थापन कार्यक्रमका लागि अहिले स्वास्थ्य कर्मीहरूलाई तालिम दिने काम भइरहेको र पाँचवटा स्थानमा स्थापना गरिएका उपचार केन्द्रहरूमा एक एकजना पोषण अधिहरू घटाइएको उनले जानकारी दिएका छन् अहिले यो कार्यक्रम डडेलग्रसँगै सुदूरपश्चिमका बैतड़ी बझाङ बाजुरा र मध्यपश्चिमका डोल्पाला र कालीकोट गरी सात जिल्लामा सञ्चालनमा आएको छ तपाई युनिटी खबर सुनिरहनु भएको छ असुरक्षाका कारण बढ़ीमालीका यातायात परहरीको सुरक्षा घेरामा टिकट बिक्री गर्दै सुदूरपश्चिम यातायात पक्षधरले सिन्डिकेट लादेर अवरोध पुर्याएको आरोप पहिरोले हिड्ने बाटो फत्किएपछि बझाङका दौलीचोर र सुरमाका स्थानीयको हत्केलामा ज्यान लगायतका समाचार एकैछिनपछि प्रस्तुत गर्नेछौ रेडियो सुन्दै गर्नुहोला ही मक्सिर आठ गतेदेखि पन्ध्र गतेसम्म पूर्वाञ्चलमा हुन गइरहेको सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीको सिलसिलामा जिल्ला छनौट गर्नु पर्ने भएकाले सो परियोजनका लागि खेलाडी नाम दर्ता गर्नुपर्ने भएकाले तपसिल बमोजिमका खेलहरूमा सहभागी हुन चाहने खेलाडीहरूले यही भाद्र बिस गतेसम्म एस डडेलधुरा खेलकुद विकास समितिको कार्यालय छनौटने खेल फुटबल एथलेटिक्स बक्सिंग भलीबल तेक्वांदो कराते भारोत्तोलन टेबल टेनिस टेनिसी कुस्ती बैडमिंटन चेस हैंडबल र थप जानकारीका लागि सम्पर्क जिल्ला खेलकुद विकास समितिको कार्यालय टोडी खेल, खेल डडेलधुरा सम्पर्क नम्बर शून्य छ्यानब्बे चार बिस तिन त्रिसठी मोबाइल अन्ठानब्बे अडचालिस बहत्तर बयासी त्रिसठी मेवा केरा गाजर फर्सी अर्थक पनि भनेकी थिए बुढीले कस तो के, के चक्रे? चारो दाई तक चार मेवा गाजर फर्सी मेरी बुढ़ी थी मेरे करे बारी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 तपाय अली बयानबे दशमलव दुई मेगा हार्स मा में पश्चिम का विभिन्न ठाव तथा यूनिटी खबर सुनवां प्रस्तुत कर सुदूरपश्चिम प्रतिना कार्यरत सैनिक का परिवार आतंकित सैनिक कर्मचारी व्यापक यातना द्रोत को भनाई अन्संधान का नाम में समेत खान तलाशी हथियार सैन्य अनुसंधान धामी झांकी प्रयोग एक टोली डड़ेलद्रा धामी झांकी मार्फत सत्य खोजने प्रयास में डड़ेल में छ सब्बीस बाल बालिका में करीक्षण में सत्रह जनामा में कड़ा असुरक्षाका कारण बढ़ीमालिका यातायात व्यवसाय समितिले आफ्नो काउन्टरबाट प्रहरीको सुरक्षा घेरामा यात्रुलाई टिकट उपलब्ध गराउन थालेका छन् कानून बोमोजिम निर्वाहत रूपमा बस सेवा संचालन गर्न पाउने बन वातावरण नबनेको भन्दै टिकट बिक्री गर्दा पनि प्रहरीको सुरक्षा माग्नु परेको बढ़ीमालिका यातायात व्यवसाय समितिका पदाधिकारीले बताएका छन् सुदूरपश्चिम यातायात व्यवसाय समिति र बढ़ीमालिका यातायात व्यवसाय समिति बीच बस सेवा संचालनको विषयलाई लामो समयदेखि गंतव्य में गई बड़ीमाली यात का बस में सुदरपश्चिम यातायात पक्षधर बाधा अवरोध प्या तोड़फोड़ हो टिकट बिक्री में समेत प्रहरक्षा द्वर्ने अवस्थना विवाद का कारण बस में पुनः तोड़फोड़ हो सकने देखिए दुई हफ्ता देखि प्रहरी को सुरक्षा घेरा में राखर रा बड़ीमा बस गंतव्यतर्फ पठाउन थाली तीन हफ्ता अहां दुई पक्षबीच झड़प का साथ बस तोडफोड़ भएको थियो सुदूरपश्चिम यातायात व्यवसाय समितिले आलो लगाउन खोजेको आरोप लाग्दै आएको छ बढ़ीमानिका यातायातले प्रालीमा दर्ता भए अनुसारको रूट परमिट नलिई बस सेवा सञ्चालन गरेको आरोप अर्को पक्षले लगाएको छ यद्यपि बढ़ीमानिका यातायात व्यवसाय समितिका महासचिव दिबहादुर खलौलाले आफूहरूले नियमअनुसार बस सेवा सञ्चालन गर्न खोजे पनि सुदूरपश्चिम यातायात पक्षधरको सिन्डिकेटका कारण बाधा अवरोध पुर बजाङको दुई गाविसका स्थानीय बासिन्दा हत्केलामा ज्यान राखेर दैनिक रूपमा यात्रा गर्न बाध्य भएका छन् दौलीचोर र सुरमा गाविसका स्थानीय वासीको हिड्ने मूल बाटो पहिरोले फत्काइदिएपछि कठिन यात्रा गर्न बाध्य भएको दौलीचोर गाविसकी स्थानीय शान्ति बोहराले बताउनु भएको छ सुरमा र स्थानीय हिडुल गर्ने मूल बाटोमा ठाउँठाउँमा पहिरो जाँदा र बौली खोलामा पुल नहुँदा कठिन पूर्ण यात्रा गर्ने र भई बाध्यता भएको उहाँको भनाइरहेको छ दैनिक रूपमा दाउरा बिक्री गरेर जीवन निर्वाह गर्ने गरेका ती गाविस सका स्थानीयहरूलाई अझार एक तीस गते बाउली खोलामा आएको बाढीले खोलामा हालेका काठे पूल तथा सागोहरू बगाएपछि अहिले खोलामा काठे पूल र सागा नहुदा निकै समस्या भएको बोहराको भनाइरहेको छ झण्डै सात वर्षमा खोला तर्नुपर्छ एक ठाउँमा मात्रै काठे पूल हालेको छ बाँकी सबै ठाउँमा ससाना बाल बालिका महिला वृद्धाले बाध्य भएर खोला तर्नुपर्छ कति बेला खोलाले बगाउँछ भन्ने चिन्ता लागिरहन्छ एक्लै खोला तर्न सकिँदैन सदरमुकाम चैनपुरमा एकजनाको काम भए साथमा दुई जना तीनजनासँगै लिएर हिँड्नुपर्छ दौलीचोर साथ कि जोगा बोहराले भन्नुभयो भारीसंग त झन कुन ठाउँमा ज्यान जाने हो मनमा ढुकढुक भएको हुन्छ भारी नबोकी हुँदैन सदरमुकाम चैनपुरबाट खाद्यान्न लिएर छोराछोरी पाल्नुपर्छ पानी पारा भन्ने ठाउँमा गएको पैह्रोले मान्छेलाई आवत निकै कठिनाई उत्पन्न गराइदिएको छ एक्लो हिड्न सक्ने अवस्था छैन भारीसँग त झन काललाई निम्ता गरे जस्तै हो उहाँले भन्नुभयो आज पहिरो हटाए भोलि उस्तै हुन्छ फेरि माथिबाट पहिरो खस्न छोड़दैन बोहराले बताउनु भएको छ बाटोमा हिँड्दा आफ्नो ज्यान हत्केलामा राखेर रा हिँड्ने रहर नै हुन्छ घरबाट निस्कियो कति कहानी र हुने हो जिन्दगीको भरोसा नै हुन्न हालसम्म खोलाले बगाएर तीनजना भन्दा बढ़ीको ज्यान गइसकेको छ बाल बालिकालाई बढ़ी जोखिन्छ स्थानीय कलक बोहराको भनाइरहेको छ बझांग को झंडे आधा क्षेत्रफल घटे नेपालक सबभा ठूल का छुट्टे गांव बालिका बना पर्ने मग काड़ावासी काँडा गाविसमा क्रियाशील दलहरू नेपाली कांग्रेस नेकपा का एमाले र माओवादी केन्द्रका प्रतिनिधि सहित काँडाका बासिन्दाहरू जिल्ला विकास समिति र विभिन्न दलका कार्यालयहरूमा ज्ञापन पत्र बुझाउँदै यस्तो माग गरेका हुन। जिल्ला विकास समितिमा रहेको पुनर्संरचना समितिले काँडालाई नजिकका गाविस मेलबिसौना दाँतोला धमैना र सुनेकोटसँग घाभेर एक गाउँपालिका बनाउने प्रस्तावित खाका सार्वजनिक गरेपछि यहाँका बासिन्दा आक्रोशित भएका हुन् प्रस्तावित खाकामा यस गाउँपालिकाको लागि तोकिएको केन्द्र तलकोट पुग्न काँडा गाविसको का सबैभन्दा नजिकको गाउँ धलौनबाट दुई दिन लाग्छ भने सबैभन्दा टाढाका गाउँ र बलौडीबाट चार दिन पैदल हिँड्नु पर्दछ काँडा गाविसलाई छुट्टै गाउँपालिका बनाउनुपर्ने काँडा गाविसलाई स्वायत्त क्षेत्र बनाइनुपर्ने जनसंख्याका आधारमा भन्दा पनि भौगोलिक का आधारमा काँडा गाविसलाई एक गाउँपालिका बनाइनुपर्ने लगायतका माग राख्दै जिल्ला विकास समितिमा नारासहित घेराउ गरेको लाले बताउनु भएको छ चीनको स्वशासित क्षेत्र तिब्बतसँग जोड़िएको यो गाविस लामा जनजातिको बसोबास रहेको जिल्लाको एकमात्र गाविस सा हो साइपाल हिमाल सेती नदीको मुहान यार्सागुम्बा र जटीबुढी आदि आर्थिक र प्राकृतिक स्रोतले सम्पन्न रहेको र दुर्गम भए पनि स्रोत र पहिचानका हिसाबले गाउँपालिका बन्ने आधारहरू पर्याप्त भएकाले जनसंख्यालाई मात्र आधार मान्दा आफूहरूमाथि अन्याय हुने काँडावासीहरूको तर्क रहेको छ अब सड़क तथा सवारीसँग सम्बन्धित सुदूरपश्चिमको ट्राफिक अपडेट आज सुदूरपश्चिममा सड़क तथा सवारीसंग सम्बन्धित एउटा घटना भएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरीले जनाएको छ आज अपरा चार बजेपछि मैनानगरबाट बुटवलतर्फ जाँदै गरेको कालिका यातायातको ना चार नम्बरको बसले कञ्चनपुरको कृष्णपुरमा सड़क पार गर्ने क्रममा ठक्कर दिता कृष्णपुर नगरपालिका आठ मौरी फाटा बस्ने दश वर्षीय बालक सबिन रोकायालाई रोकाया घाइते भएका छन् ठक्करबाट घाइते भएका बालकको खुट्टासंघी टाउकोमा समेत चोट लागेका कारण होस नखुलेको प्रहरले जनाएको छ उनको अत्तरया स्थित पद्मा अस्पतालमा उपचार भइरहेको छ भने ठक्कर दिने गाड़ी र चालकलाई परहरले नियन्त्रणमा लिएको छ अबा आज राती, राती मुलुकको पहाड़ी क्षेत्रमा साधारणतया मौसम बदली हुनेछ भने बाँकी भागहरूमा आंशिक बदलीको स्थिति रहनेछ सा। यसका साथै पूर्वी क्षेत्रका केही ठाउँमा हल्का वर्षाको सम्भावना रहेको र रह मध्य र यता पश्चिमी क्षेत्रका थोरै स्थानमा छिणिक वर्षा हुन सक्ने जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले जनाएको सुदूरपश्चिम पेतनामा कार्यरत सैनिकका परिवार आतंकित सैनिक कर्मचारीहरूलाई व्यापक यातना दिएको स्रोतको भनाई अनुसन्धानका नाममा घरमा समेत खानी हतियार हराएपछि अनुसन्धानमा पुगेर सत्य खोज्ने प्रयासमा डडेलधुरामा छ सय छब्बीस बाल बालिकामा गरिएको परीक्षणमा सत्र जनामा कड़ा कुपोषणी कुपोषण असुरक्षाका कारण बढी मालिका यातायात प्रहरीको सुरक्षा खेरामा टिकट बिक्री गर्दै सुदूरपश्चिम यातायात पछ्याधारले सिन्डिकेट लादेर अवरोध पुर्याएको आरोप र पैहुले हिँड्ने बाटो भत्किएपछि बझाङका दौलीचौर र सुर्मा स्थानीयको हत्केलामा ज्यान